संविधानसभाको बैठक अब केही बेरमा बस्दैछ संविधानसभामा संसदको स्वरूपका विषयमा छलफल सुरु हुने बुझिएको छ शासकीय स्वरूपका विषयमा छलफल सकिएपछि हिजोबाट नयाँ विषयले प्रवेश पाएको छ तत्कालीन व्यवस्थापकीय अङ्गको स्वरूप निर्धारण समितिको प्रतिवेदनमा उल्लेखित सहमति र असहमतिका विषयका निर् सम्बन्धी प्रतिवेदन दुई हजार एकीकृत एक रूपमा सभासद् संविधान सभामा सभासदहरूले आफ्नो भनाइ राख्नेछन् आज पनि बागी सभासदले भनाई राख्ने बुझिएको छ प्रत्यक्ष निर्वाचन प्रणालीबाट चुनिने जनप्रतिनिधिमूलक संस्थाका रूपमा प्रतिनिधि सभा रहनुपर्ने त्यसलाई ठूलो आधारको बनाउन नहुने केन्द्रमा दुई सदनात्मक र प्रदेशमा एक सदनात्मक व्यवस्थापिका हुनुपर्ने तथा दुई ठाउँबाट निर्वाचन लड्ने व्यवस्था खारेज गर्नुपर्नेमा सभासदहरूले माग राखेका छन् एमाले प्रतिनिधि क्षणको काम टुङ्ग्याउँदै नेकपा एमाले नौ महाधिवेशनका लागि आज प्रतिनिधि चयनको काम सक्ने भएको छ केही ठाउँमा मतदान र केही ठाउँमा सर्वसम्मत प्रतिनिधि चयन भएको छ एमाले हिजोसम्म एक हजार चयन भइसकेको र आज बाँकी प्रतिनिधि चयन हुने बताएको छ एमाले प्रवक्ता प्रदीप गेवालीले आज साँझसम्म प्रतिनिधि चयनको काम सकिने बताउनु भएको छ आज चितवनसहित बाँकी जिल्ला र पेसागत बुद्धिजीवी मजदुर र विद्यार्थी विशेष जिल्ला कमिटीहरूको प्रतिनिधि आज चयन हुने बताइएको छ जनसङ्गठनहरू र केन्द्रीय विभागको निर्वाचन पनि आज नै हुनेछ अध्यक्षका प्रत्याशी वरिष्ठ नेता माधव कुमार नेपाल र नेता केपी शर्मा ओली अध्यक्षको प्रतिस्पर्धामा उत्रिनु भएको छ नेकपा एमालेको नौ महाधिवेशनमा चितवनबाट सहभागी हुने प्रतिनिधि छनौटको कार्य आजबाट सुरु हुँदैछ जिल्लाका पाँचवटा निर्वाचन क्षेत्रबाट करिब पैँतालिसजना प्रतिनिधि छानिने बुझिएको छ सहमति नजुटे निर्वाचनबाट प्रतिनिधि छनौट हुनेछ छा। प्रतिनिधि छनौटका लागि निर्वाचन समिति गठन गरिएको छ आज बिहान दस बजेदेखि अपरा चार बजेसम्म उम्मेदवारी दर्ता र भोलि बिहान दस बजेदेखि मतदान गर्ने समय तोकिएको छ क्षेत्र नम्बर एकमा जनआदर्श क्याम्पस वीरेन्द्रनगरमा निर्वाचन हुनेछ सो क्षेत्रका एक चौरानब्बेजना सङ्गठित सदस्यले मतदानमा भाग लिन पाउने बताइएको छ त्यस्तै गरी क्षेत्र नम्बर दुईमा गङ्गा प्लाजा टाँडीमा निर्वाचन हुनेछ यस क्षेत्रमा सदस्य सङ्ख्या एक रहेको छ क्षेत्र नम्बर तिनमा जिल्ला पार्टी कार्यालय र मुगलिनमा निर्वाचन हुनेछ त्यस क्षेत्रमा एक हजार सदस्य रहेका छन् त्यस्तै सदस्य सङ्ख्या एक हजार चार क्षेत्र नम्बर चारमा फुलबारीको राम मन्दिरमा निर्वाचन केन्द्र तोकिएको छ त्यस्तै क्षेत्र नम्बर पाँचमा शुक्रनगर र माडीको बसन्तपुरमा निर्वाचन तोकिएको छ त्यस क्षेत्रमा सदस्य संख्या आठ सय अडसट्ठी रहेको छ महाधिवेशनमा प्रतिनिधि छनौट गर्न मापदण्ड तोकिए तोकिएको छ एक सय पचास दलित बराबर एकजना एक सय महिला बराबर एकजना मजदुरमा एक सय बराबर एकजना र खुलामा दुई सय बराबर एकजना प्रतिनिधि छानिनेछन् नेकपा एमालेको नौ राष्ट्रिय महाधिवेशन यही असार उन्नाइस गतिदेखि चौबिस गतिसम्म काठमाडौँमा हुँदैछ आर्थिक वर्ष दुई हजार सत्तरी इकहत्तर सकिन बीस दिन मात्र बाकी रहता पूंजीगत खर्च आधाभंदाप कम भाग महालेखा निंत्रक को कार्यालय दिए जानकारीअुसार आर्थिक वर्ष को लगी पूंजीगत बजेट पचासी अर्ब छुट्या में अभीसम एक चालीस अर्ब रुपया खर्च भाग कुलंजीगत बजेट को जमा अड़चालीस प्रतिशत मे होजीगत बजेट खर्च न भेपनी साधारण बजेट भ बहत्तर प्रतिशत खर्च भइसकेको छ साढे अर्ब साधारण खर्च छुट्याइएकोमा दुई खर्ब चौन्न अर्ब रुपियाँ खर्च भइसकेको छ यस्तै वित्तीय व्यवस्थापनतर्फ सतासी अर्ब छुट्याइएकोमा तेत्तिस अर्ब अर्थात् बयालिस खर्च भएको छ पाँच खर्ब सत्र अर्बको कुल बजेटमध्ये अहिलेसम्म तिन खर्ब उनातिस अर्ब अर्थात् साठी खर्च भएको छ पुँजीगते खर्च बढ्न नसक्दा सरकारी ढुकुटीमा साठी अर्बभन्दा धेरै रकम थुप्रिएको छ चालु आर्थिक वर्षमा भएका विभिन्न आयोजनाको भुक्तानी गर्न बाँकी रहेकाले खर्च बढ्ने अर्थ मन्त्रालयका प्रवक्ता रामशरण पुणासैनीले बताउनु भएको छ तर अब आर्थिक वर्ष सकिन धेरै दिन बाँकी नरहेकाले यो वर्ष पुँजीगत खर्च अस्सी प्रतिशत पनि नपुग्ने देखिएको छ सुन्ने विद्रोहीहरूले इराकको विभिन्न क्षेत्र कब्जा लिने क्रमलाई तीव्र बनाएका छन् उनीहरूले इराकको सबैभन्दा ठुलो तेल प्रशोधन केन्द्र कब्जामा लिएको बताएका छन् बगदादको उत्तरी भाग बैजीमा रहेको सो तेल प्रशोधन केन्द्रमा सरकारी सेना र विद्रोहीबीच दस दिन अगाडिदेखि नै सङ्घर्ष भइरहेको छ यसअघि एक दिनअघि मात्रै विद्रोहीहरूले इराकको पश्चिमी क्षेत्र पनि कब्जामा लिएका छन् र विश्वकप फुटबलमा आज राति समूह सी र डीको समूह चरणको अन्तिम खेल हुँदैछ राति पौने दस बजेपछि एउटै समूहमा एउटै समयमा हुने खेलमा समूह डिका इटली र उर्गवे तथा कोष्टारिका र इङ्ग्ल्यान्ड भिन्ने छन् कोस्टारिका प्रिक्वार्टरमा प्रवेश गरिसकेको र लगातार दुई खेल गुमाएको इङ्ल्यान्ड प्रतियोगिताबाट बाहिरिसकेकाले आजको खेलबाट इटली र उर्गवे मध्ये एक टिम अन्तिम स्वरोहमा प्रवेश गर्नेछ कोिकाको छ अङ्क तथा इटली र उर्गवेको समान तिन तीन अङ्क रहेको छ अन्तिम स्वरोहमा प्रवेश गर्ने टिमको टुङ्गो लाग्ने भएकाले इटली र उर्ग बीचको खेल निकै रोमाञ्चक हुने आशा गरिएको छ कोष्टिका इङ्ल्यान्डलाई पराजित गर्दै समूह विजेता बन्ने दाउमा रहँदा इङ्ल्यान्ड सान्तोन जित हात पारेर घर फर्कने योजनामा रहेको छ यस्तै आज राति पाउने दुई बजेपछि एकै एक समयमा समूह सिका ग्रिस र आइभरी तथा जापान र कोलम्बिया भेट्नेछन् आजको खेलमा आइभरिकोस्टले ग्रिसलाई पराजित गर्न सके प्रिक्वार्टरमा स्थान सुरक्षित गर्नेछ भने हारेको खण्डमा जापानले कोलम्बियालाई पराजित गर्नुपर्नेछ यदि आइभरिको जापानले कोलम्बियालाई पराजित गरी जापान, जापान प्रिक्वार्टरमा प्रवेश गर्नेछ यसअघि आज बिहान सकिएको खेलमा जित हात पार्दै समूह एका ब्राजिल र मेक्सिको नकाल चरणमा प्रवेश गरेका छन् ब्राजिलले क्यामरोनलाई चार एक गोल अन्तरले पराजित गरेको हो भने मेक्सिकोले क्रोएसियालाई तिन एक गोलले पराजित गर्दै अन्तिम स्वरमा स्थान पक्का बनाएको छ समूह बीबाट नेदरल्यान्ड र चिली विजेता र उपविजेता बन्दै प्रि क्वार्टरमा पुगेका छन् अब प्री क्वार्टर फाइनलमा समूह एकको विजेता ब्राजिलले समूह बीको उपविजेता चिलीसँग सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ भने उपाधिको दावेदार मानिएको नेदरल्यान्ड्सले समूह एकको उपविजेता मेक्सिको सामना गर्नेछ हौसान एगार बजे को अर्पण खबर सको अनीता अर्यल बिदा नमस्कार